कार्यक्रम शुभ बिहानी हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी लिएर आज पनि हामी उपस्थित भइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा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 जानकारी रा पठान भाई जन्मदिन का शुभकामना का प्रस्तुत करने रा को यह श्रृंखला तीबे रेडियो अर्पण एक सौ चार थप्प् पांच मेगाहर्ट को साथ में इंटरनेट अनलाइन को डब्लू डब्लू डब्लू डट रेडियो अर्पण डट कम लगन करें विश्व को जुनसुक कार्यक्रम शुभ बिहानीको सुरुवात गरौँ आजको तिथिमितिबाट आज मिति विक्रम सम्बद्ध दुई हजार सत्तरी साल ज्येष्ठ महिनाको चार गते शनिबार तदनुसार दुई हजार मे अठार तारिक वैशाख शुक्ल पक्ष अष्टमी तिथि साँझ 6 बजेर तिन मिनट उपरान्त नवमी तिथि मघा नक्षत्र राति एक बजेर बाह्र मिनट उपरान्त पूर्व फाल्गुनी नक्षत्र ध्रुव योग दिउँसो बाह्र बजेर उन्चालिस मिनट उपरान्त व्याघात योग भद्राकरण योगमा पदम योग र चन्द्रमा सिंह राशिमा काल बेला बिहान छ बजेर यो त भयो आजको तिथि मिति र प्रस्तुत गर्छौँ तपाईँको आजको दिन के कस्तो रहेको छ राशिफलले तपाईँको आजको दिनलाई के कसरी देखाएको छ अबको क्रममा प्रस्तुत गर्छौ आजको राशिफल मेष राशि हुने तपाईँको लागि आजको दिन त्यति उत्तम देखिँदैन अनावश्यक खर्च आज तपाईँको बढ्ने देखिन्छ र शारीरिक कष्ट पनि हुन सक्छ राशि हुने तपाईँको लागि आज निकै राम्रो खालको समय रहेको छ मनोरञ्जनको र यात्राको मौका तपाईँलाई आज मिल्ने देखिन्छ राशी। राशी हुने आज र साथ पनि आज को दिन सामने आय में वृद्धि होतेजिक प्रतिष्ठा सिंह राशि हुने तपाईँको आज परिवारबाट सहयोग मिल्ने खालको दिन रहेको छ त्यस्तै गरी तपाईँले आज गर्नुभएका हरेक कार्यबाट तपाईँलाई सफलता मिल्ने देखिन्छ कन्या राशि हुने तपाईँको लागि आजको दिन त्यति उत्तम देखिँदैन व्यर्थ विवादको सामना तपाईँले आज गर्नुपर्नेछ भएर त्रास तपाईँलाई भइ रहनेछ आज त्यसैले बोल्दा पनि आज विशेष ख्याल गर्नुहोला आय आमदानी राशि सामान्य कला क्षेत्र में मन जाने धनु धनुशि हुने तपाईँलाई आज विशेष गरी विपरीत लिङ्गीबाट सहयोग प्राप्त हुनेछ साथ साथै तपाईँको आज आम्दानी पनि बढ्ने देखिन्छ मकर राशि हुने तपाईँलाई आज विशेष गरी बुद्धिजीवीहरूको सहयोगले आत्मबल बढेर जानेछ र तपाईँले सोच्नुभएका हरेक कार्यहरू आज पूर्ण हुने देखिन्छ कुम्भ राशि हुने तपाईँले आज विशेष गरी आफ्नो भन्नेहरूको विश्वास नगर्नु भयो भने उत्तम हुने देखिन्छ किनकि आफन्तले तपाईँलाई आज घात गर्न सक्छन् र वाहनबाट पनि कष्ट हुन सक्छन् र अन्तमा रा मेन राशि हुने तपाईँको लागि आजको दिन निकै नै राम्रो रहेको छ परिवारमा आपसिक सहयोग सद्भावको समय मिल्नेछ भने शुभ समाचार पनि तपाईँलाई आज प्राप्त हुने देखिन्छ यो त भयो आजको रासिफल हुन त राशिफलले जे जस्तो भने पनि तपाईँले सधैँ असल कर्म गर्नुहोस् असल विचार राख्नुहोस् र सधैँ सकारात्मक सोच बनाएर मात्रै अगाडि बढ्नुहोस् त्यसो गर्नुभयो भने तपाईँका हरेक दिनहरू शुभ रहनेछन् तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी सुनिराख्नु भएको छ र शुभ बिहानीको यो श्रृङ्खलालाई तपाईँले यति बेला तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय मेगाहर्स ट्युन गरेर सुन्नुभएको छ सा साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र भने कार्यक्रममा पालो भएको छ रेडियो अर्पण एक सय चार के कस्ता कार्यक्रमहरू प्रसारण हुने क्रममा रहेका छन् कुन कार्यक्रम तपाईँ बिहानी साझा नेपाल सुन्न सक्नुहुनेछ ट्राफिक खबरको र ट्राफिक खबर लगत्तै करिब नौ बजेसम्म तपाईँले नेपाल चौतारी नौ बजेको बाला हो नेपाल नेपाली समाचारको र बाड़ी समाचार लगत्तै करिब दस बजेसम्म तपाईँले सहकर्मी सूर्य ढकालको साथमा कार्यक्रम लोकस्रोतारी सुन्न सक्नुहुनेछ जसमा तपाईँले नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका टप टेन गीतहरू सुन्न सक्नुहुनेछ र दस बजेको पालो हो अर्पण समाचारको र अर्पण समाचार लगत्तै करिब एघार बजेसम्म तपाईँले एक्सन कड सुन्न सक्नुहुनेछ सहकर्मी सागरको साथमा र एघार बजेको पालो हो अर्पण खबरको र अर्पण खबर लगत्तै करिब बाह्र बजेसम्म तपाईँले जस्ट फर सुन्न सक्नुहुनेछ सहकर्मी सूर्य अनि म तपाईँलाई साथ लागि उपस्थित हुनेछु 12 बजेको पालो, पाल पाल पालो हो नेपाल बाढी समाचारको र नेपाल बाढी समाचार लगत्तै करिब एक बजेसम्म तपाईँले साथीसँग मनका कुरा सुन्न सक्नुहुनेछ र एक बजेको पालो हो अर्पण खबरको र अर्पण खबर, खबर लगत्तै करिब दुई बजेसम्म तपाईँले पप ग्यालरी सुन्न सक्नुहुनेछ सहकर्मी राजनको साथमा र आसिया होम रेकर्डले पप ग्यालरीसँग सहकारी गरेको छ दुई बजीको पालो हो अर्पण समाचारको र अर्पण समाचार लगत्तै करिब तिन बजीसम्म तपाईँलाई मिठा मिठा लुकफाकाहरूको साथमा रहेको अर्पण समर्पण लिएर आउनेछु म स्वयं र तिन बजेको पालो हो नेपालबारी समाचारको र नेपालबारी समाचार लगत्तै करिब चार बजीसम्म तपाईँले रेडियो अडियोबाट धनिया के सुन्न सक्नुहुनेछ र चार बजेको पालो हो अर्पण खबरको र अर्पण खबर लगत्तै करिब पाँच बजेसम्म तपाईँले सहकर्मी दिपेन्द्रको साथमा कार्यक्रम कागन सुन्न सक्नुहुनेछ पाँच बजेको पालो हो अर्पण बुलेटिनको र अर्पण बुलेटिन लगत्तै पाँच तिसदेखि छ बजीसम्म तपाईँले कथा मिठो सारङ्गीको सुन्न सक्नुहुनेछ र छ बजेको पालो हो नेपाल बाढी समाचारको र नेपालबाडी समाचार लगत्तै छत्तिसदेखि सात बजेसम्म तपाईँले अर्पण समाचार सुन्न सक्नुहुनेछ अर्पण स्थानीय समाचार र सात बजेको पालो हो दैनिक सन्ध्याकालीन प्रस्तुति कार्यक्रम अर्पण शुभ र सौभाग्य वष्पालयले आजको कार्यक्रमसँग सहकारी गरेको छ र तपाईँलाई साथ दिनको लागि म उपस्थित हुनेछु सातीसदेखि आठ बजेसम्म तपाईँले साझा खबर सुन्न सक्नुहुनेछ र आठ बजेको पालो हो नेपालबारी समाचारको र नेपालबारी समाचार लगत्तै आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ र बिबिसी नेपाली सेवा लगत्तै करिब दस बजेसम्म तपाईँले सहकर्मी सुभाषको साथमा प्रेम सुन्न सक्नुहुनेछ र दस बजेको पालो हो नेपाल एफएम समाचारको र नेपाल एफएम समाचार लगत्तै करिब एघार बजेसम्म तपाईँले खुलदुली सुन्न सक्नुहुनेछ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 यो त रेडियो अर्पण एक सय चार थप्लो पाँच मैका हर्जबाट आज के कस्ता कार्यक्रमहरू प्रसारण हुने क्रममा रहेका छन् कुन कार्यक्रम तपाईँले कसको साथमा सुन्न सक्नुहुनेछ पालो भएको छ तपाईँकै आफन्तले तपाईँकै लागि पठाउनु भएका जन्मदिनका शुभकामनाहरू प्रस्तुत गर्ने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 यिनै विविध जानकारी सँगसँगै हामी कार्यक्रम शुभ बिहानीको अन्त अन्तमा आइसकेका छौँ यतिनजेलसम्म तपाईँले शुभ बिहानीको यो श्रृङ्खलालाई साथ दिनुभयो पसङ्गी रहि दिनुभयो यो बिहानको समयमा तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद र यतिन्जेलसम्मको प्राविधिक स्वादको लागि विश्वलाई पनि धेरै धेरै धन्यवाद दिँदै शुभ आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि छुटिन्छु अवस्था यहां को दिन सुबह रहोस तपाईँका लागि समयको लागि अडपड एक सय चार थोप्रो मास